ल नमस्कार, नमस्कार। पारिशुर ढकालजी बोल्नुभयो हैन हजुर हजुर सर अनि ढकालजी तपाई त्यस राममन्दिर छ नि रुद्रबेडीको त्यसको के हुनुहुन्छ तपाई म सचिव हो व्यवस्थापन समितिको व्यवस्थापन समितिको सचिव बिरदहरुको समस्याका बारेमा धेरै कुराहरु आए उठाइदिन पर्यो भन्ने कुराहरु आका छन् के के समस्या हुन त्यहाँका अब यहाँ बिन्द बिरदहरु धेरै लामो समयदेखि यहाँ बस्दै आउनु भएको छ हजुर उहाँहरु अधिकांश प्रतिनिधिहरु अशाय हरासरी पनि नभागा अनि गएर चाहिँ नि कोही अलिकति घर परिवारमा अलिकति हेला अब त्यस्ता वृद्ध वृद्धाहरूको एउटा अब उहाँहरू अधिकांश असहाय भएको हुनाले उहाँहरू आर्थिक हिसाबले धेरै जसो अलिक कमजोर अवस्थामै हुनुहुन्छ यहाँ किन आफ्नो अब वृद्ध भत्ता अब जिलिसोबाट कोही काहीँ गरिने सहयोगहरूबाट उहाँहरूले आफ्नो निर्वाह गर्ने पनि केही वृद्ध वृद्धाहरू हुनुहुन्छ वृद्ध वृद्धाहरूसित आफ्नो पैतृक पुँजीलाई भेटेर लिएर आएर ब्याजमा लगाएर सुख दुःख निर्वाह गर्ने वृद्ध वृद्धाहरू पनि हुनुहुन्छ त्यसो हुँदा केही वृद्ध वृद्धाहरूको अवस्था अलिकति कमजोर अलिक नाजुकै छ अब अहिले बाहिरी संघ पनि केही दृष्टि केही न केही पुगेको अहिले महसुस भइरहेछ यी तपाईँहरूले पनि सोध्नुभयो त्यहाँका वृद्धा वृद्धाहरूको कस्तो अवस्था छ भन्ने बारेमा र जिल्ला विकास समितिले पनि केही दुई चार वर्ष यता धेरै सहयोग गरेको छ अहिले यो वर्ष करिब एक हामीलाई उपलब्ध गराएको स्थानीय विकास अधिकारी हरिप्रसाद ग्यावालीसँग सम्पर्क राखेका थियौँ अरू त केही गरिएको थियो तर त्यो भवन निर्माणका लागि होइन उनीहरू त एकदम चिसो भुइँमा बस्न बाध्य छन् नेपाल सरकारको तर्फबाट र स्थानीय निकायबाट केही भएको छ तर यसलाई सबै व्यक्ति अथवा कुनै संस्थाले पनि सहयोग गर्यो भने चाँडै भवन निर्माण हुन सक्थ्यो भन्ने खालको कुरा गर्नुभएको थियो अनि के कति रकमबाट सुरु गरियो र कति लाग्छ त्यो भवन निर्माण गर्नका लागि के कति नपुग्छ to a 3 कुरा हो किनभने त्यहाँका वृद्ध वृद्धहरूको बसाइको अवस्था अत्यन्तै दयनीय छ किनभने जो परम्परागत ढङ्गले पचास साठी वर्ष अगाडिदेखि बस्दै आउनु भएको छ हजुर अब उहाँहरू त्यही पुरानै शैलीमा उहाँहरू बसोबास गर्न बाध्य हुनुहुन्छ अहिले अलिकति धेरै समयले पनि पल्टा फेरेको अलिक विकसित युग पनि भइसकेको अवस्थामा उहाँहरू एउटै कोठामा दाउरा राख्ने गुन्द्री कपडा पकाउने पनि त्यहीँभित्र सबै कुरा हुँदा त्यहाँ हेर्दा उहाँहरूको बसोबास अत्यन्तै दयनीय खालको देखिने भएको हुनाले हामीले अहिले व्यवस्थापन समितिको निर्णय नै गरेर हामीले एउटा अलि व्यवस्थित किसिमको वृद्धाश्रम बनाउने सुरुवात गरौँ दुई चार वर्षभित्रैमा सबै वृद्ध वृद्धाहरूलाई अलि राम्रो कोठामा अलिक सुविधा सम्पन्न चाहिने कोठामा चाहिने राख्न सकिन्छ कि भनेर हामीले एउटा सुरुवात गऱ्यौँ हामीलाई महिला बालबालिका मन्त्रालयबाट पाँच लाख रुपियाँ यो वर्ष खर्च हुने गरी यो जुन असारमा सान्त भन्दा अगाडि खर्च हुने गरी उपलब्ध भएको थियो केही बजेटलाई हामीले आधार मानेर हामीले त्यहाँ चौसठी लामो पाँचवटा कोठा टोयलेट बाथरुम हुने गरी वृद्ध वृद्धाहरूलाई अहिले टोयलेट गर्न पनि धेरै टाढा जानुपर्ने हामीसँग नब्बे बयानब्बे एकानब्बे नब वर्षसम्मका वृद्ध वृद्धहरू हुनुहुन्छ उहाँहरूलाई त्यो टोयलेटसम्म जान पनि अत्यन्तै गाह्रो अवस्था देखिएको हुनाले हामीले यो अहिले वृद्धाश्रम बनाउन सुरु गरेका छौँ बजेटको ज्यादै अभाव छ अब त्यो पाँच लाखले सुरुवात गरेका छौँ अब त्यसमा केही चन्दादाताहरू पनि त्यहाँ निस्कनु भएको छ एकाउन्न सयसम्म दिने चन्दादाताको नाम हामीले त्यहाँ सिंह नर्मलमा लेखिदिन्छौँ हामीलाई सहयोग गर्नुहोस् भनेर एकदमको आह्वान पनि गरेका छौँ र अहिले हामी करिब करिब यी चन्दा त्यो पाँच लाखको हिसाब किताबले गर्दा नौ दस लाखको काम हामीले गरिसकेका छौँ अब करिब दसदेखि पन्ध्र दिनभित्रमा हाम्रो त्यो भवन ढलाइ हुने तयारीमा छ करिब पैँतिसदेखि चालिस लाख त्यसलाई लाग्ने अनुमान छ अब हामी यो सबै सहयोगदाताहरूको आशै आशमा हामीले त्यो कार्यक्रमलाई अगाडि बढाएका छौँ अब यसमा देश विदेशमा बस्ने अब अलिकति वृद्ध आस्थावान सबैमा म के अनुरोध गर्न चाहन्छु भने वृद्ध बिर्द अब हामी पनि वृद्ध वृद्धा हुने हो उहाँहरू असहाय हुनुहुन्छ उहाँहरूलाई एकदम राम्रोसँग बस्ने व्यवस्था मिलाउनका लागि जो सक्ने व्यक्ति हुनुहुन्छ उहाँहरूले अलिकति आफ्नो हात अगाडि बढाइदिनु भयो भने हामीले यो भवन निर्माण गर्न हामी सफल हुने थियौँ र वृद्ध राहत पाउने भन्ने मैले यो यहाँको चाहिँ नि समाचार मार्फत मैले सबैसँग अनुरोध गर्न चाहन्छु अलिक न्यानो कपडाको अभाव पनि हो कपडाको अभाव बरु अब समयअनुसार हो अब जाडो समयमा केही वृद्ध वृद्धाहरूसँग कमजोर कपडाहरू होलान् अब त्यो पनि एउटा समस्या छँदैछ अझ त्योभन्दा अझै बढी ठुलो समस्या त उहाँहरूको पारिश्वर ढकाजी जो विषय उठान कर सहयोग जो अपेक्षा तेलिफोन संपर्क में लिया हूं वृद्धा ती हम सब तपाईँका आमाहरू हो उहाँहरूको सम्मान गर्नुपर्छ होइन त्यसका लागि हामी सबै जुट्नुपर्छ भन्ने आग्रह गर्दछौँ जो जसले सुन्नु भएको छ हाम्रो कुराकानी यसलाई मध्यनजर राखेर रा, जति सक्नुहुन्छ सहयोग गर्न सक्नुभयो भने त्यो भवन बन्नेछ भवन बनेपछि उहाँहरूले बल्ल अलिकति आरामसँग बस्न पाउनुहुनेछ उहाँले घर त्यागिसक्नु भएको छ पीडा छ म तपाईँको त्यो भवनमै आएर कुराकानी गरिरहेको छु वृद्धाहरूसँग उहाँहरूको पीडाहरू धेरै दर्ताक रहेछ मैले सुनेर छु बुझेर आएको छु हामी पनि आग्रह गर्दै हवस् त धन्यवाद एउटा कुरा राख्न चाहे मैले यो रेडियो मार्फत अथवा यहाँको समाचार मार्फत म यो चन्दादाताहरूलाई म के भन्न चाहन्छु भने यदि कसैले यो हाम्रो वृद्धाश्रम बनाउनेमा हात फ्राकिलो बनाएर सहयोग गर्ने इच्छा जाहेर गर्नुभयो भने यहाँहरूले सहयोग गरेको पैसाको पाइ पाइ एक, एक, एक रुपियाँको हिसाब किताब हामीले चाहिने राखेर त्यसलाई सही सदुपयोग गर्नेछौँ र यहाँहरूले सहयोग गरेको चाहिने जुन रकम हो त्यसको पुरापुर सदुपयोग हुनेछ दुरुपयोग हुन नदिने वचनबद्धता समेत मैले यहाँ मार्फत चाहिने राख्न चाहन्छु जसले सहयोग गर्नु ती प्रत्येक को नावली ठेगाना हमने प्रसारण करने ढकालजी सहयोग करने को नावली पठाई दी हाँ धन्यवाद